नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाडसँगै इन्टरनेट अनलाइनै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज कनालमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै पार्टीको विवाद मिलाउन एकीकृत माओवादीले आज पनि प्रयास गर्ने इबोला भाइरसका बारेमा छलफल गर्न आज सरकारवालाहरूको बैठक बस्दै लामो समयदेखि निष्क्रिय मनसुन फेरि सक्रिय उत्तर इराकमा थप एक सय तिस अमेरिकी सल्लाहकार मानवीय अवस्थाको निरीक्षण गर्ने र युएफआ सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई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 नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ नव महाधिवेशनबाट पारित राजनैतिक दस्तावेज संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्ताव सम्बन्धी कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु हुनेछ ती प्रतिवेदन हिजोको बैठकमा पेश भएका हुन् राजनैतिक प्रतिवेदन सम्पादन कार्यदलको संयोजक अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भने संगठनात्मक प्रस्ताव र विधानका लागि महासचिव ईश्वर पोखरेलको समाजगतमा कार्यदल गठन गरिएको थियो प्राप्त समेटेर सुझावका स्थायी कमिटी र पोलिटी ब्युरोमा उम्मेद्वार हुने सचिव योगेश भट्टराईले जानकारी दिनुभयो बैठकका लागि महाधिवेशनको समीक्षा महाधिवेशनबाट पारित दस्तावेजहरूको प्रकाशन केन्द्रीय कमिटिको बैठक सञ्चालन कार्यविधि तथा आचार सं निर्माण परिड ब्यूरो तथा स्थायी कमिटिको निर्वाचन केन्द्रीय कमिटिका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यको मर्यादाक्रम निर्धारण कार्यविभाजन कार्ययोजना राष्ट्रिय राजनैतिक परिस्थितिको समीक्षा सरकारसभा तथा व्यवस्थापिका संसदको काम लगायत कार्यसूची तय गरिएको छ बैठक दिउँसो एक बजे पार्टी कार्यालयमा बस्नेछ पार्टीको विवाद मिलाउन एकीकृत एक नेकपा माओवादीको बैठक आज पनि बस्दैछ दिवस बस्ने स्थायी समितिको बैठक मार्फत सहमतिको प्रयास गरिनेछ पार्टीभित्रको अन्तरसङ्घर्षका कारण संविधान निर्माणमा असर पर्ने भन्दै वैचारिक एकता कायम गरेर जाने निर्णय गरेको छ पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिमपाटमा हिजो बसेको वैचारिक विवाद समाधान समितिको बैठकमा सम दिन नसकेपछि आज स्थायी समितिको बैठक बस्नु लागेको हो उपाध्यक्ष नारायण काजी श्रेष्ठले बैठक पार्टी कार्यालयमा बस्ने हिजो तय भए पनि आज समय ठाउँबारे छलफल भइरहेको बताउनुभयो ए माओवादीभित्र अध्यक्ष दाहाल र वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई पक्षबीच जिल्ला तहमा पदीय बाँडफाँडमा विवाद देखिएको छ व्यवस्थापिका संसदमा विनियोजन विधेयकमाथिको छलफुल जारी रहेको छ आज पनि मन्त्रालयगत शीर्षकहरूमाथि छलफल हुनेछ विनियोजन विधेयक दुई एक को एकात्तरको विभिन्न शीर्षकहरूमाथि शुरू भएको छलफल अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालय शिक्षा मन्त्रालय र वन तथा भू संरक्षण मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि हिजो छलफल भएको थियो आज अर्थ लगायतका अरू मन्त्रालयमा छलफल हुने संसद सचिवालयले जनाएको छ बैठकमा सभासदहरूलाई सुन्ने समयमा बोल्ने अवसर पनि दिइनेछोला भाइरसको महामारी वितरण नदिन स्वास्थ्य मन्त्रालय गृह कार्यमा जुटेको छ निरोधात्मक कार्यक्रम सञ्चालनको तयारी र रोगवृद्धको रणनीति बनाउनका लागि आज दिउँसो स्वास्थ्य मन्त्रालयमा सरकारवाला निकायबिच बैठक बसी आवश्यक निर्णय गर्ने तयारी छ मङ्गलबार मन्त्री परिषद कार्यालयका सचिवसहितको उच्च बैठकले विमानस्थलमा हेल्थ डेस्क स्थापना शङ्कास्पद बिरामीको छुट्टै उपचार व्यवस्था लगायतका निर्णय गरेको थियो सरकारले व्यक्तिगत रूपमा नै सुरक्षात्मक उपाय अप्नाउनु पर्नेमा विशेष जोड दिएको छ शङ्कास्पद लक्षण देखिएका बिरामी आफैले विशेष सतर्कता अप्नाउनु पर्ने गरी सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ पश्चिम अफ्रिकी मुलुकमा फैलेको इबोला भाइरसको महामारी नेपालमा भित्र नदिन त्यहाँबाट फर्किएकाहरूलाई तीन हप्तासम्म निगरानीमा राख्ने सरकारको तयारी छ कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन खुल्ला भएको छ काठमाडौँ उपत्यकाका तिन र बाहिरका चार ठाउँबाट आवेदन भर्न सकिनेछ रोजगार अनुमति प्रणाली एपिएस अन्तर्गत कोरिया जान अनिवार्य भाषा परीक्षा पास गर्नुपर्दछ काठमाडौँ उपत्यकामा सीतापाइला किर्तिपुर चियासल र बाहिर रब पोखरा धरान बोटबलमा फारम बुझाउन सकिनेछ लामो समयदेखि निष्क्रिय मनसुन एकाएक सक्रिय भएको छ दुई तिन दिनदेखि हल्का पानी पर्दै आएकोमा गैरातीदेखि भने झरी पर्न थालेको छ पूर्व र पश्चिम क्षेत्रमा बाढी पहिरोको जोखिम बढाउने गरी भारी वर्षा हुन सक्ने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन सबैलाई आग्रह गरेको छ आज रातिदेखि पानी पर्ने क्रम अझै बढ्न सक्ने महाशाखाले जनाएको छ महाशाखा मौसमविद शान्ति कडेलका अनुसार सुदूरपूर्व र सुदूरप पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना छ लगातार तिन दिन देशैभरि पानी पर्ने र भारी वर्षा नै क्षणेको हुने उहाँले बताउनुभयो सुदूरपूर्वमा आज र सुदूरपश्चिममा भोलि भारी वर्षा सम्भावना छ सिनसिनमा हुने भारी वर्षा र लगातार पर्ने झरीका कारण बाढी पहिरोको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले सजग हुन सबैसँग आग्रह गरेको छ पूर्वी र पश्चिमी क्षेत्रका वासिन्दा अझ धेरै चनाख महाशाखाले जनाएको छ पानी पार्ने, बाई पार्ने बाई पीय रेखातर्फ सर्दे आयापरिक हो ऊनचापी रेखा लखनऊ वरपर को आकाश में रहकर रंगाल को खाड़ी निस्कृत पानीयुक्त बाफला आपूतिर तानिका भारी वर्षा को संभावना मौसमविद कण्डे वहां का अनुसार भारत बिहार उत्तर प्रदेश भारतसंग सीमा जोड़ पूर्वी पश्चिमी क्षेत्र भारी वर्षा होने आहारा वासस्थान र पानीको उचित व्यवस्थापन भएपछि नेपालमा जङ्गली हात्तीको सङ्ख्या बढ्दै गएको छ बर्दिया राष्ट्रिय निकुञ्ज चितवन निकुञ्ज शुक्लाफाटा पर्सा र कोशीटप्पो वन्यजन्तु आरक्षणमा हात्तीको सङ्ख्या बढ्दै गएको हो अहिले बर्दियामा एक चितवन र पर्सामा पच्चिस शुक्ला फाँटामा चार र कोशीटप्पुमा झन्डै पाँचवटा जङ्गली हात्ती रहेको निकुञ्ज विभागको तथ्याङ्क छ भारतबाट नेपाल आउने जाने हात्तीको सङ्ख्या पनि योभन्दा धेरै रहेको छ दुई हजार एकाउन्न सालसम्ममा बर्दियामा तिनवटा रहेको हात्ती बिस वर्षको अवधिमा एक सय भन्दा धेरै भएको छ नेपालमा बासस्थान राम्रो आहारा तथा पानी पर्याप्त कारण भारतका हात्ती नेपालमा रहथाने बनेको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो नेपालका निकुञ्ज तथा आरक्षणमा पनि झन्डै डेढ सयको हाराहारीमा घरपालुवा हात्ती छन् तर पछिल्लो समय घरपालुवा हात्तीमा छेरोको सङ्क्रमण देखिएको छ घरपालुवा हात्तीमा देखेको छेरोको जङ्गली हात्तीमा सर्ने भएकाले सचेतना अप्नाउनु थापाले जोड दिनुभएको छ अबपालदो अर्पणजना आवाजको अर्पणजना आवाजमा हाम्रो प्रश्न छ इबोला भाइरसको संक्रमण फैलिन नदिन तत्काल नगरिनुहुने काम के होला ए विमानस्थलमा स्वास्थ्य परीक्षण विशीमा नाकामा निगरानी र सि अफ्रिकी देश ओहोरदोहोर गर्नेमा चेतना अभिवृद्धि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 पालो ट्राफिक खबरको यति बेला नारायणगढा बेग सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन विषय काठमाडौँ मुग्लिन्दी बटल सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम तेत्तिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिनभर जसो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम रिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार अमेरिकाले उत्तरी इराकमा थप सैनिक सल्लाहकार पठाएको छ स क्षेत्रको सुरक्षाका लागि थप एक सय तीस सैनिक सल्लाहकार पठाइएको अमेरिकी रक्षा मन्त्री चक हेगलले जानकारी दिनुभएको छ ती सैनिक कारवाहीका लागि नभई त्यहाँको मानवीय अवस्थाको निरीक्षणमा संलग्न हुनेछन् उनीहरू उत्तर इराकको इरबिल सहरमा उत्रिएका छन् सिन्जर सहरमा विद्रोहीबाट लगातार पीडित बनेकाहरूलाई कसरी सुरक्षित बनाउने भन्नेमा आफूहरू लागेको अमेरिकाले जनाएको छ यता सत्ता राजनीतिको किचलोमा फँसेको बगदादमा भने नवनिर्वाचित प्रधानमन्त्री हैदल on आबादी को निवास नजिक सुरक्षा जांच केन्द्र एक आत्मघाती बम विस्फोट कराइक इस इच्छा का बीच प्रधानमंत्री बन नपन्वर्तमान प्रधानमंत्री नोरी अल मलिकी सेना राजनीति में नफस्ना सचेत कर सैना रेस्क्रित होना वहां सलाह दूँ हैदर अल आबादी सोमवार नौद महासुम ने प्रधानमंत्री में नियुक्त करबादी अमेरिका समेत समर्थन रहेको छ मल्लिकी भने संसदमा पूर्ण बहुमत हुँदाहुँदै पनि आफूलाई प्रधानमन्त्री नबनाएकोमा रुष्ट बन्नु छ खेल समाचार स्पेनिस क्लब रियल ले युएफ सुपर कप फुटबलको उपाधि जितेको छ टोनी क्रुस र रो जेम्स रोडिगेज ले डेब्यु गरेको खेलमा युरोप लिग च्याम्पियन सेभिल्लालाई दुई शून्यले हराउँदै रियलले उपाधि जितेको हो रियलको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे जस्तै प्रिसिजन मैत्रीपूर्ण खेलमा इङ्ग्लिस क्लब चेल्सी र म्यान्चेस्टर युनाइटेड पनि विजयी भएका छन् चेल्सीले स्पेनिस क्लब रियल मड रियल सोसी डार्डलाई दुई शून्यले हरायो चेल्सीको जितमा दुबे गोल डिएगो कोस्टाले गरेका थिए यस्तै म्यानुले स्पेनिस क्लब भ्यालेन्सियालाई दुई ले हरायो म्यानुका लागि ड्यारेन फ्लेक्चर र माओनी फेलिनीले एक एक गोल गरे भ्यालेन्सियाका लागि सान्तोना गोल रोडी गोले फर्का थिएक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 यस शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोटम संगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी नब्बे रंग रोगन सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष प्लम्बर पेट्रल को व्यवस्था का साथ ही एसियन पेट्स जानकारी कराइं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 चितवन मै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण गाडी फोन शून्य